चेतनाको आँखा खोल्ने जनताको आवाजनाइन्टी टु पोइन्ट फाइभ मे हर्च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 जब जब रात छिपिँदै जान्छ तब आफ्नो मान्छेको याद बढ्दै जान्छ मुटुभित्र कतै चचक्क दुखेको जस्तो आभास हुन्छ जब बढ्दै जान्छ शरीर गलाउने गर्मीका तापहरू तब आफ्नो मान्छेको शीतल आभासको याद आउँछ हाम्रो मन सदैव आफ्नो मान्छेको समयमा हुन चाहन्छ चा। दुःख वा सुख जेसुकै भए पनि जीवनसाथीको हात समाएर जिन्दगीको यात्रा गर्न चाहन्छ चा। तर यो निष्ठुर समयले कहाँ साथमै बस्न दिन्छ र माया गर्नेहरूलाई यो निष्ठुरी समयले माया गर्ने जोडीलाई खोलाका दुई किनारा झै एकअर्काबाट टाढा गराइदिन्छ कहिले भौगोलिक रूपमा अनि कहिले भावनात्मक रूपमा तर परिस्थिति जस्तोसुकै भए पनि हाम्रा आँखाहरूले खोजिरहन्छ एउटा माध्यम जसले पुर्याउन सकोस् हाम्रा वेदना अनि माइलो आभासहरूको एउटा तार मुटुदेखि अर्को मुटुसम्म जिसने सकोस हम मनमा में उम्लि मेक लहर मुठूद देखे मुठुसम नमस्ते अ हार्दिक स्वागत है तपूर्ण लक्रम मोटेदि मोटी समय में तभी सुंदकानपुर के एकमात्र कमेडी रेडिओ स्टेशन अवबीस घंटा प्रसारण होने एकमात्र रेडियो स्टेशन एक रेडिओ सर्वर बयानबे दशमलव पांच मेगा हर्च रूडबू डब्लू डट रेडिओ कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा सदा चाहिँ आज पनि तपाईँका मनका आवेगहरूलाई तपाईँका मनमा उम्लिएका मायाका लहरहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनका लागि उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुठुदेखि मुठुसम्म तपाईँको मुटुको कुरा तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने कार्यक्रम हो तपाईँ तडपिरहनु भएको छ अँध्यारो रातमा आफ्नो मायाको यादमा सोचिरहनुभएको हो होला मेरी मायाले के गर्दै होइन मेरो आफ्नो मान्छे के गर्दै होला तपाईँ यस्तै सोच्दै हुनुहुन्छ र आफूले सम्झना गर्नुभएका कुराहरूलाई उहाँसम्म पुर्याउन चाहनुहुन्छ भने यतिखेर तपाईँको साथमा तपाईँको माझमा तपाईँको मुटुको त्यो कुरालाई उहाँसम्म पुर्याउनका लागि कार्यक्रम मुटुदेखि मोटुसम्म तपाईँको साथमा छ कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँ स्वदेश या विदेश जुनसुकै ठाउँमा रहेर पनि तपाईँको आफ्नो मान्छेलाई सन्देश पुर्याउन सक्नुहुन्छ तपाईँ स्वदेशमै हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच आर यच एउटा खाली ठाउँ यम यम र एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ विदेशमा हुनुहुन्छ एसएमएस गर्न सक्नुहुन्न भने डब्लुडब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ र मैले पोस्टमा कमेन्ट गरिसकेको छु पोस्ट गरिसकेको मा छु माफ गर्नुहोला र तपाईँका थुप्रै कमेन्ट र एसएमएसहरू पनि आइसकेका छन् तपाईँ भने एकैछिन एसएमएस र कमेन्टहरू गर्दै गर्नुहोला तबसम्मको लागि एउटा सुमद्री साङ्गीतिक आवाज तपाईँको लागि मुझे को चुराना है मुझको चुराना है मुझको चुराना है तेरे दिल का मेरे दिल से रिश्ता पुराना का सपना सजाना है दिल का मेरे दिल से सेस्ता पुरा हाँ यह निके नहीं सुमद्र सांगीतिक आवाज राखे मैं तभी तेज मकवानपुर के एकमात्र चौबीस घंटा प्रसारण होने एकत्र कमेडी रेडियो स्टेशन रेडियो सर्वर बयानबे दशमलव पांच मेगा हर्च रेडियो सर्वर डट कम डट एनपी बा संसार भर कार्यक्रम मुठूद देखि मुठुसम मुठूद देखि मुठुसम के साथ में छू मन भिरो को मनका आवाजहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने चेष्टा गरिरहेको छु यतिखेर थुप्रै साथीहरूले एसएमएस गरिरहनु भएको छ म एसएमएस पढ्न चाहन्छु पहिलो एसएमएस गर्नुभएको छ हाई दाजु खाना खानुभयो त हाउ आर यु भन्नुभएको छ खाना भइसकेको छ र तपाईँले पनि खानुभयो होला म राम धुनी सृजना भा अर लिख्वी सृजना जी य आए सरी भाँचु थैंक यू सो मच तैंक ये एसएमएस को लिएकरी अर्क एसएमएस कर दादा मी मया भैंसे छ मेरे एसएमएस ओही मैं धीरे मया मन को मंला मिस यू एंड लव यू भू एंड सबिना मीठो समझना भन्द छुट्टी ब बाए भन्न थैंक यू सो मच तैंको यस को लगी अर्क एसएमएस कर नमस्ते दादा मी सबिना भैंसवा मेरो एसएमएस मलाई धेरै माया गर्ने विकासलाई मिठो माया र प्यारो छोरा सन्दीपलाई मिस यु भन्छु एन हजुरहरूलाई पनि मिसिङ यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो को लागि अर्को एसएमएस गर्नुभएको छ सरी दाजु मैले सुन्न पाउँदिनँ दाजु अल आई मिस यु एन्ड लभ यु बबाई भन्नुभएको छ तर कसले गर्नुभयो उहाँले नाम पनि खुलाउनु ना, भएको छैन थ्याङ्क यू सो मच तपाईँले सुनिरहनु भएको भए अझ खुसी लाग्नेछ र सुन्नु पाउनुभएको छैन भने पनि अवश्य पनि कुनै दिन युट्युबमा वा हाम्रो अफिसियल ब्लग छ डब्लुड डब्लुडब्लु डट सबिसोगाड सुन्न सक्नुहुन्छ डाउनलोड गरेर र यतिखेर अर्को स्पेस गर्नुभएको छ रात्रिकालीन अभिवादन दादा हजुरहरूलाई धेरै मिस गर्दैछु र मेरो स्पर्शीलाई स्पर्शलाई पनि मिठो माया छ दादा आजकल अलि दुःख लाग्छ किन हजुरको आवाज सुन्न पाउँदैन दादा भाउजूलाई पनि मेरो तर्फबाट मिस यु भनिदिनुहोस् ओके गुड नाइट सिस्टर कुसुम भन्नुभएको छ कल्पना कुसुमजीले हामीलाई एसएमएस गर्नुभएको थियो पुरानो स्वर मुकामबाट थ्याङ्क्यु सो मच हामी पनि तपाईँलाई सम्झिरहेका छौँ र कहिले पनि बिर्सनौँ आजभोलि के भएको छ त्यतिर अलिकता प्रब्लम हाम्रो आवाज नसुनिने भएको जस्तो लागेको छ तर हामी सकेसम्म अवश्य पनि यो समस्यालाई चाँडै समाधान गर्नेतर्फ अग्रसर रहनेछौँ थ्याङ्क्यु सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएसहरू पनि छन् साथीहरूले धेरै साथीहरूले माया गरेर एसएमएस गर्नुभएको छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा खानु भयो त भन्नुभएको छ खाना भइसकेको छ मि सञ्जना मगर हटिया नौबाट आज मेरो कान्छो जोहोन धेरै रिसाएको छ प्लिज नरिसाउनु भन्न चाहन्छु प्लिज कल रिसिभ गर्नु न कि ल भन्नुभएको छ अगाडि पनि केही लेख्नु भएको थियो यति मात्र एसएमएस आयो थ्याङ्क सो मच र नरिसाउनु होला तपाईँलाई पनि मेरो आग्रह सन्दनाजीले तपाईँहरूलाई धेरै सम्झिरहनु भएको छ थ्याङ्क यू सो मच अर्को समस गर्नुभएको छ हेलो दादा खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ इट्स मी जोन मोक्तान गगन पानीबाट आज मेरो कान्छी सजनालाई नरिसाउनु न भन्न चाहन्छु लभ यु अनि मिस यु शिवरात्रि भयो भए भन्नुभएको छ तपाईँहरू दुबैजनाले एकअर्कालाई रिसायो भन्नुभएको छ जे होस् दुबैजनाले एकअर्कालाई सम्झिरहनु भएको छ र छिट्टै कल गर्नुहोला दुबैजना तपाईँहरू को कु राम्रो कुराकानी भयो भनेर पनि सुन्न पाइयोस् थ्याङ्क यू सो मच तपाईँको एसएमएसका लागि अर्को एसएमएस गर्नुभएको छ मलाई दुःख लाग्छ कालो हजुर परदेशमा दुःख गरी रगत पसिना बगाउँदै हुनुहुन्छ बट यो पीडामा हजुरको साथमा म छैन सङ्घर्षशील सङ्गीता नगरकोटी छ थ्याङ्क्यु सो मच न सङ्गीताजी तपाईँको यो एसएमएसको लागि समय यस्तै हो हामीले चाहेर पनि आफ्नो मान्छेसँग सदैव उस्न सक्दैनौँ कहिलेकाहीँ बाध्यताहरू कहिलेकाहीँ परिस्थितिहरूले हामीलाई टाढा बनाउँछ आफ्नो मान्छेबाट छुट्टिने रहर त कसलाई हुन्छ र तैपनि समय यस्तै हो परिस्थिति यस्तै हो एकअर्काबाट टाढा हुनुपर्छ टाढा हुँदा माया पनि अझ गाढा हुन्छ अरे भन्ने चलन पनि छ मलाई हो कि जस्तो पनि लाग्छ तपाईँलाई कस्तो लाग्छ थाहा छैन अवश्य पनि तपाईँले पनि त्यस्तै महसुस गर्नुहुन्छ होला <्याजा> <्याजा> तपाईँका एसएमएसहरू पढिरहेको छु अलिकता गाह्रो पनि भइरहेछ मैले तपाईँले याद पनि गराउनु भएको होला अलिकता रुगा लागि यो कहिले नछोड्ने रुगाले चाहिँ कहिले नछोड्ने के हो कि हो एलर्जी हो कि जस्तो लाग्छ कहिलेकाहीँ र अर्को एसएमएस गर्नुभएको छ कसले गर्नुभएको छ हाई दाजु इर्समी भैँसेसाथबाट मनिषा स्याङथन आज मेरो आज मेरो म्यासेज भन्नुपर्दा मेरो नेमसँग परिचित फ्रेन्डहरूलाई अल टाइम मिस गरिरहेकी छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसमएचको लागि अरू पनि केही लेख्नु भएको कि यति मात्र आयो थ्याङ्क यू सो मच अर्को एसएमएस गर्नुभएको छ हाई दादा सन्चै खाना भयो त हजुरको आज मेरो एसएमएस भन्नुपर्दा चाहिँ मैले आफुलाई भन्दा बढी माया गर्ने मुटुको टुक्रा मेरो बिएफ बिलाई आई मिस यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ खबर आई एम रोशनी साङतान फ्रम न्युबो अटार दुई आज मेरो सन्देश भन्नुपर्दा अमिर एन्ड सुशीला स्याङतानलाई मिठो माया अनि अर्ल फ्रेन्डलाई मिसी गर्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएच गर्नुभएको छ अह लेख्नुहुन्छ हेलो दादा गुड इभिनिङ उही उही दुखी फ्रम हेटौँडा तेइस दादा जीवन किन आफूले सोचेको जस्तो हुँदैन खुसी खोज्छु मेरा हर खुसीहरू खोसेर लगिदिन्छ जिन्दगी के जिन्दगी भन्नुभएको छ अरू पनि के लेख्नु भएको थियो होला यति मात्र आयो जिन्दगी यस्तै हो भन्नु खोज्नुभएको होला जिन्दगी कस्तो भनेर सोच्ने भन्ने हाम्रै हातको कुरा हुन्छ हौ जिन्दगीमा पीडा हुन्छ रु रुनु हरदम रुनुपर्छ कहिलेकाहीँ हाँसोहरू त पाहुना हुन् जस्तो लाग्छ मलाई चाहिँ कस्तो लाग्छ हामी बिरालै हाँसेका हुन्छौँ तर सकेसम्म यस्तो इन्सिडेन्ट बनाउनुपर्छ यस्तो मोमेन्ट बनाउनुपर्छ हामी नहाँसेको कुनै पल नहोस् दुख में हमें तो दुख लनमें दबाएर अच मनमा दुखला मन में दबापेन एक पटको दुखला एकदम दुख भि बांच हेरा पलहर में खुशी भर हाँ पर्च म जिंदगी ये हो हर खुशी खोस जस्तु लुशन तरपनी जिंदगी में खुशी पनी। पनी खुशी हो दुख पर्यटन हमी रुण न र खायर खाएर बस्नुपर्ने हुँदैन थ्याङ्क यू सो मच तपाईँको को लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खानुभयो त मायामा मान्छे पागल हुन्छ भने भन्छ के यो सत्य हो त पदमपोखरी मिलनचोकबाट राजु लामा हुनुभएको छ मायामा मान्छे पागल हुन्छ त नभनौँ मायामा मान्छे एकहरू चाहिँ ग्यारेन्टी नै हुन्छ किन भन्दा तपाईँलाई आफ्नो मान्छे संसारको सबैभन्दा राम्री लाग्छ आफ्नो मान्छेले भनेका सबै कुराहरू सही लाग्छ उसले उसले गल्ती कुरा गर्दा पनि हामीलाई सही जस्तो लाग्छ त्यो एउटा कमजोरी पनि हो र पागलाई भनेर चाहिँ कस्तोलाई भन्ने भन्ने पनि हाम्रो धारणाहरू छुट्टा छुट्टै हुनसक्छन् म आफैले देखेको छु कतिपय साथीहरू मायामा घात र पीडाहरूलाई सहन सक्नुहुन्न कहिलेकाहीँ हात काटिदिनुहुन्छ ब्लेडले चिरिदिनुहुन्छ अह मलाई चाहिँ यस्तो आँट आएन र आउँदैन पनि मलाई चाहिँ बाँच्नलाई एकदम रहर लाग्छ हो पीडा हुन्छ कहिलेकाहीँ चोट पनि पर्छ तर किन त्यस्तो काम गर्नु त्यसैले पनि त्यस्ता कार्यहरूलाई पागल भन्ने कि नभन्ने राजुजी यदि त्यस्ता कार्यहरूलाई पागल नै भन्ने हो भने साँच्चै नै हो मान्छे मायामा पागल नै हुन्छ तर त्यस्ता कार्यहरूलाई त्यो दुःखको एउटा प्रतिक्रिया हो भन्ने सोच्नुहुन्छ भने मायामा मान्छे पागल हुँदैन बस पीड़ा खप्न न सक अलम भाग फरक व्यवहार कर खोज् ये नई पागल मानी संज्ञा नहीं दिया थैंक यू सो मच तब इंस को लगी अर्क इम्स हाई दादा कि खबर मार्ता ला फ्रम भैंसे किसड़ी बा मेरे मन को साथी मदखि धे टाड़ा छी धीरे याद आदा भनी दिन लवाब हो मैले जति टाढा भयो अझ उत्ति बढी हामी हाम्रो मान्छेको समीपमा रहन चाहन्छौँ त्यस कारणले गर्दा अझ बढी याद आउँछ थ्याङ्क सो मच तपाईँको यसो यसको लागि शारजी र किसिडीबाट गर्नु भएको थियो अर्को एसएमएस गर्नुभएको छ हाई दादा नमस्ते इट्स मी उमेश तामाङ फ्रम हेटौँडा छ विशेष लाल झाडीबाट मेरो सन्देश भन्नुपर्दा मनको मायालु सरगम गोलीलाई मिठो माया एन्ड सम्झना एन्ड अल फ्रेन्डहरूलाई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ सन्चै खाना भयो त दादा हजुरको भन्नुभएको छ आज मेरो एसएमएस भन्नुपर्दा मैले आफूलाई भन्दा बढी माया गर्ने मुटुको टुक्रा मेरो बिएफ बीलाई आई मिस यु एन्ड आई लभ यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र तपाईँले अरू पनि के लेख्नु भएको थियो होला यति मात्र आयो र त्यसको लागि भने सरी भन्न चाहन्छु तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यचआरएच एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा गर्न सक्नुहुन्छ अर्को एसएमएस गर्नुभएको छ कसलाई के थाहा धेरै गहिरो नदी आवाज बिना नै बगिरहन्छ बग्ने गर्छ त्यसरी नै धेरै गहिरो चोट परेको मान्छे आँसु बिना नै रुने गर्छ आएम अभि लामा भन्नुभएको छ अभिजी साँच्चै नै वास्तविक कुरा लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि र तपाईँ एसएमएस गर्दै गर्नुहोला यतिखेर भने म तपाईँको कमेन्टहरू पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ शर्मिला लामाजीले किन मनमा पीडा हुन्छ किन हुन्छ मन अरू कसैले केही भन्दा रुँदैन यो मन घरको दाई भाउजुले अलिकति भन्दा किनहरू हुन्छ यो मन मुस्कान शर्मिला भन्नु आज शर्मिलाजी तपाईँलाई एउटा कुरा थाहा छ कि छैन जब हामीलाई आफ्नैले बड़ी छोड दिन्छ नि त्यो बेला सबैभन्दा बढी मन रुन्छ जब हामीलाई आफ्नैले घात गर्छ नि त्यो घात जिन्दगीबाट हामी बोल्न सक्दैनौँ हो तपाईँ भन्नुहुन्छ दाजु भाउजूले एक भन्दा मात्र पनि रुन मन लाग्छ रुनुहुन्छ भन्नुभएको छ किनकि उहाँहरू तपाईँको आफ्नो मान्छे हुन् उहाँहरूबाट तपाईँले त्यस्तो व्यवहारको अपेक्षा गर्नुभएको हुँदैन जुन व्यवहारले तपाईँको मन दुखोस् त्यसैले पनि आफ्नैले काट्दा आफ्नैले पीडा दिँदा बढी दु हुन्छ बढी पीडा हुन्छ तपाईँले सुन्नुभएको होला कहीँ कतै फलामले फलामलाई काट्दा ठुलो आवाज आउँछ अरे किनकि आफ्नैले काटेको पीडा सबैभन्दा बढी हुन्छ थ्याङ्क्यु सो मच तपाईँको यो कमेन्टको लागि र अर्को कमेन्ट गर्नुभएको छ युनिसा तामाङजीले हाइदा मिआर भन्नुभएको छ यति मात्र लेख्नु भएको रहेछ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ लिङ्गदेन कान्छाजीले लेख्नुहुन्छ हेलो नमस्ते एन्ड सुपर सेवा हो पाँच अमरपुर घरभै हाल पाथिवरा मिडिया ग्रुपको कुवेदबाट अपकमिङ सङ्ग डेडिकेट टु माई फ्रेन्ड्सहरू हुनुहुन्छ कृति लावती मेनुका लिम्बु खिम गरी लिम्बुनी मनु लिम्बु निश्चल निर्मला राई राज रन्जनी लेख्नु भएको रहेछ राई रञ्जनी पागल प्रेमी आँसु लेख्नु भएको छ अरू पनि थुप्रै साथीहरूको नाम लेख्नु भएको छ थ्याङ्क्यु सो मच तपाईँको यो कमेन्टको लागि आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै अर्को कमेन्ट गर्नुभएको छ रियात्मा मगरजीले उहाँ लेख्नुहुन्छ गुड नाइट टु अल इट्स मे रियात्मा मगर फ्रम धरान भन्नुभएको थ्याङ्क यू सो मच रियात्माजी धरानदेखि सम्झनुहुन्छ खुसी लाग्छ सदैव हाम्रो साथमा रहनुहोला सदैव हामीलाई यसरी नै माया गर्दै गर्नुहोला यही आग्रह छ तपाईँलाई र मलाई थाहा छ तपाईँले हामीलाई सदैव माया पनि गर्नुहुनेछ कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका मनका आवेगहरू तपाईँका मनका कुराहरू म यतिखेर लिइरहेको छु र तपाईँका सन्देशहरू पढिरहेको छु थुप्रै साथीहरूको कमेन्टहरू प्राप्त भएका छन् र ती कमेन्टहरूलाई क्रमशः म कार्यक्रममा स्थान दिइरहेको छु यतिखेर अर्को कमेन्ट गर्नुभएको छ तिमीलाई विदेशबाट चाहिँ एसएमएस पठाउन मिल्दैन भन्नुभएको रहेछ हरेक पल पलमा सम्झिरहन्छु तिमीलाई भन्नुभएको छ नाम चाहिँ के हो उहाँको युजर चाहिँ यही छ रदेश एसएमएस कर मिले ये जानकारी तभी करी मट कोड हो फोर फोर टू टू त्याई बासएमएस कर सकूँ रूले कमेंट कर सकूँ थैंक यू सो मच तैंको कमेंट को लगी अर्क कमेंट का थुप्रे कमेंट बाकी चा, ती कमेटर पढ़्भंदा अगड़ी एटा सुमधुर सांगीतिक आवाज ते हामी हम पुनः आने रेडियो सरोवर सुनने ग to جيم कुदरत नै बनाए होगा फुर्सद से तुझेमेर निकै नै सुन्द्र साङ्गीतिक आवाज राखेँ तपाईँको लागि तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानबजीसम्म पाँच र डब्लु डब्लु रेडियो सर्भर डट कम डट एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मोटुदेखि मोटुसम्ममा सदा चाहिँ आज पनि म तपाईँका सन्देशहरू राखिरहेको छु र स्टुडियो घडीमा नौ बजेर बयालिस मिनट गइसकेको छ र आज चाहिँ दस बजेभन्दा उता म कार्यक्रमलाई लम्ब्याउने छैन त्यसैले पनि तपाईँका कमेन्ट र एसएमएसहरूलाई क्रमशः कार्यक्रममा स्थान दिँदैछु र अब भने तपाईँले कमेन्ट र एसएमएस गर्न बन्द गरिदिनुहोला कमेन्ट र एसएमएसका लागि लाइन अब बन्द भएको घोषणा गर्न चाहन्छु किन अब बाकी ज जिस कमेंट कर एसएमएस करहाँ को एसएमएस हमी लीन सकते भ्याद्न अर्क र तो चिंता नगर्ना होसएमएस कर एसएमएस लि जा एसएमएस कर अभिजी को पढ़े थे मैं हाई दादा आज को मेरे मैसेज भूपर्द मेरा कतार में हो मेरे मोटू अर्जुन को लगी हो मैं धर धेरै सम्झिरहेको छु मिस यु सो मच पनि ओके बाबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको तुमा एसएमसको लागि र कसले गर्नुभएको छ म्यासेज भन्नुपर्दा भन्नुभएको छ तर उहाँको नाम चाहिँ छैन जे होस् कसको लागि गर्नुभएको हो उहाँले त अवश्य पनि चिनिसक्नु भएको छ उहाँलाई र अवश्य पनि अर्जुनजीले सुनिरहनु भएको होला योभन्दा अरू पनि केही कुरा लेख्नु भएको थियो कि जस्तो लाग्यो ए एनएन पनि आएको छ त्यही भएर यति मात्र आ आयो थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दा मी अमिर लामा दादा आज आजभोलि साथी सबिनालाई फोन पनि लाग्दैन किन हो मेरो गल्ती भएको भए सरी एन्ड आई मिस यु भन्न चाहन्छु युलाई पनि ओके बाबाई भन्नुभएको छ थ्याङ्क्यु सो मच र उहाँले पनि सुनिरहनु भएको छ भने अवश्य पनि तपाईँले फोन गर्नुहुनेछ अमिरजी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा म नेसोन तामाङ हे हेटौँडा सत्र सुकौलीबाट धेरै पलहरू बिताए जीवनमा कति सुखका थिए त कति दुःखका तर खासै खासै केही जस्तो लाग्दैन भन्नुभएको छ अरू के लेख्नु भएको थियो होला थ्याङ्क सो मच तपाईँको को लागि अर्को एस एसएमएच गर्नुभएको छ अँ हा लेख्नुहुन्छ हेटौँडा पाँचबाट सुधा श्रेष्ठ हाई ब्रजर आज मै फर्स्ट टाइम गरेको एसएमएस यो छ माई अगर्ल फ्रेन्डलाई आमिसु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच सुधाजी तपाईँको को लागि र सुधाजी आजदेखि कार्यक्रममा जोडिनु भएको छ खुसी लाग्यो आज एउटा नयाँ साथीको कामसम्म मेरो आवाज पुगेको छ आज एउटा नयाँ साथीको सन्देश उहाँको आफ्नो मान्छेहरूसम्म पुगेको छ थ्याङ्क यू सो मच सुधाजी आगामी दिन पनि तपाईँको यस्तै मा आएको हामी अपेक्षा गर्छौँ अर्को एसएमएस गर्नुभएको छ हाई दाजु आइएम सुदीप फ्रम हेटोडा कमाने मेरो सन्देश भन्नुपर्दा मेरो मुटुको धड्कनलाई मिस्यू भन्न चाहन्छु आज थ्याङ्क सो मच त उहाँको एसएमसको लागि अर्को एसएमएस गर्नुभएको छ दाई नमस्ते म सुरेन्द्र सिंह कुवर अमिर के लेख्नु भएको छ उहाँले सुरेन्द्र सिंह कुवर अमिर फ्रम सुपारिटार ब्यारेक टुडे आई मिस माई प्यारेन्ट्स फ्रेन्ड एन्ड माई डियर भन्नुभएको छ थ्याङ्कयू सो मच तपाईँको एसएमएसको लागि र सुपारिटारमा हुनुहुन्छ अवश्य पनि आफ्नो मान्छेको धेरै याद आउँछ होला परिवारको धेरै याद आउँछ होला परिवारको मायालाई एकतर्फ पन्छाएर आफ्नो मायालाई आफ्नो स्वार्थलाई एकतिर पन्छाएर देशको सुरक्षाको लागि कठिन छ थ्याङ्क यू सो मच तपाईँको योग देशप्रति माय को माया को हम त्रदयदि ना सल्यूट करना चाहूँ रैंक यू सो मच तब के एसएमएस को लगी अर्क एसएमएस कर समय निख्बा वहां थैंक यू सो मच तब के एसएमएस को लगी रही मैं एसएमएस बंद करें एसएमएस अब मैं लिना सक मैं बंद कर सकते तुम्हें अब प्रसारण होने सरी तेका अब तमेंट पढ़ते कमेंट कर अभि लामाजीले लेख्नुहुन्छ हाई दाजु खानुभयो त मी अभि लामा मिस यु अल फ्रेन्ड एन्ड हजुरलाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ एलिना लामाजीले हाई मी एलिना लामा फ्रम भैँसे दाजु सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै नि सन्चै होला माई अल फ्रेन्डलाई मिस यु एन्ड लभ यु ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ प्रिन्स तामाङजीले लेख्नुहुन्छ हेलो चन्द्रजी गुड इभिनिङ सन्चै हुनुहुन्छ एन्ड खाना खानुमा त भन्नुभएको छ खानु भइसकेको छ मेरो मनमुटुमा बस्न सफल मेरो प्यारी वाइफ मायालाई आई लभ यु सो मच भन्न चाहन्छु म आज धेरै खुसी छु किनकि मलाई आफूलाई भन्दा पनि बढी माया गर्ने मेरो प्यारी जीवनसङ्गिनी मेरो साथमा छ र सधैँभरि मेरै साथमा होस् भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र आफ्नो श्रीमतीलाई धेरै माया गर्नुहुन्छ खुसी लाग्यो श्रीमतीलाई माया गर्ने छोरा मान्छेहरू सबै छोरा मान्छेहरूले आफ्नो जीवनसाथीलाई आफ्नो प्रेमिका आफ्नो जीवन सङ्गिनीलाई यसरी नै माया गर्ने वातावरण होस् अर्को कमेन्ट गर्नुभएको छ पूजा गोले सुपी माझीले हेलो दाई के छ खबर खानुभयो त मी पूजा गोले हटिया डाउँबाट आज माई अल फ्रेन्डलाई मिस यु एन्ड खुसीमा अह खुसी म हुन्छु भने कसम खाएको थिएँ तिम्रो यादमा पागल म हुन्न भन्थेँ तिम्रो यादमा पल पल म रुन्न मायामा म घायल हुन हुन्न भन्थेँ भन्नुभएको छ लाट्स एन्ड जोक माया आई हेड लभ भन्नुभएको छ थ्याङ्क सो मच मै कमेन्टको लागि मायालाई घृणा गर्छु भन्नुभएको छ पक्कै केही भयो कि भन्ने पनि लाग्छ हामी जतिसुकै मायालाई घृणा गरौँ तर हामी मायाबाट टाढा हुन सक्दैनौँ यो पुजा पूजाजीलाई पनि थाहा छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ पूर्णिमा तामाङजीले हाई दादा मे पूर्णिमा घलाम फ्रम हाँडीखोला तिन सुकौराबाट आजको मेरो सन्देश भन्नुपर्दा मेरो फ्रेन्डहरू शिखा इरिका मन्जु सन्ध्या शर्मिलालाई मिस यु भन्दै छुट्टिन्छु भबाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच पूर्णिमाजी तपाईँको यो कमेन्टको लागि आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र आगामी दिनमा तपाईँको यस्तै सहभागिता हुनेछ भन्ने मैले आशा गरेको छु त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित कमेन्ट गर्ने श्रोता पनि हुनुहुन्छ उहाँ रुमे अर्जितजी लेख्नुहुन्छ यो जुलिली रातमा अनि चिसो मौसममा तपाईँलाई मनैदेखि न्यानो माया दादा अनि खानपिन भा भन्नुभएको छ भइसकेको छ सधैँको साथै आज पनि तपाईँको मिठो भोइसमा सुन्दैछु मुठुदेखि मुठो समूहको प्रोग्राम अनि मेरो आजको म्यासेज छ भन, भन्छु कि केही त छैन भनौँ जिन्दगीमा पहिलोचोटि कसैलाई माया गरेको थिएँ एकहर मया लगाए मैं ले दादा अब न तो पा सो न भूल नहीं अ दादा मैं नदेखे कहीं मया मेरे काली हम एसएमएस रफत मया लगाई बसे कि भूमिक मेरी काली ने अब भन्न दादा उसे मेरे बारे में के नजानी मया गई बसे कि मसला साथ दे कि नदीम दादा भन्नु तपाईलाई केही थाहा छ भने मेरो सन्तोष मि सन्तोष नगरकोटी फ्रम हटिया बबाई टेक केयर गुड डायट विषय गर्नुभएको छ जी तपाईको लागि खुसीको कुरा हो यो नदेखी नदेखिकन कसैले माया गर्छ तपाईको रूप रङ नहेरिकन तपाईँको भावनालाई मात्र सुनेर भयो भने तपाईँलाई माया गर्नुहुन्छ कसैले यो तपाईँको लागि खुसीको कुरा हो एकचोटि भेट्नुहोस् म यही भन्छु तपाईँलाई किन भन्दा फिल्ममा देखाइने जस्तो निस्वार्थ माया संसारमा कमाइको मात्र हुन्छ तपाईँहरू नदेखेर एकअर्कालाई माया गरिरहनु भएको छ तपाईँहरूले एकअर्कालाई देखिसकेपछि पनि त्यत्तिकै माया गर्न सक्नुभयो भने सोच्नुहोस् तपाईँहरूको माया संसारकै लागि उदाहरणीय माया हो र एकचोटि भेट्नुहोस् र साथ दिनुहोस् म यही आग्रह गर्छु तपाईँलाई थ्याङ्क सो मच सन्तोषजी तपाईँको यो यसै कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ युनि साथिङजीले लेख्नुहुन्छ यो रात्रिकालीन समयमा पाल्नुहुने चन्द्र दाजुलाई लासो मी ओल्ड केटी एस लामा भन्नुभएको छ म मेरो एसएमएस स्पेसली त मेरो मामुलाई धेरै सम्झना अनि नानो प्रमिलासिस शिष ब्रु साथसाथै मेरो एटुजेड फ्रेन्ड एन्ड माई लाइफ पार्टनरलाई पनि धेरै सम्झना हरपल हर छजी रहू अभी प्यारिशिश मुस्कन शर्मिलास यू सो मच एंड गुड नाइट लैंक सो मच तमेंट को, को लगी र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ हामी कार्यक्रमको अन्तिममा छौँ एकदमै समय कम छ तर तपाईँको थुप्रै कमेन्टहरू बाँकी त्यसैले पनि तपाईँको कमेन्टहरू पढिरहेको छु हतार हतार मिन कुमार लावतीजी कमेन्ट गर्नुहुन्छ झर्छ आँसु दुई ओठमा ठोक्किन्छ झर्छ आँसु दुई ओठमा ठोक्किन्छ तिनलाई सम्झे मुखको घाँस रोकिन्छ झर छ आँसु दुई ओठमा ठोक्किन्छ तिमीलाई सम्झे मुखको घाँस रोकिन्छ झल्को आयो र रोए निर्मा झल्को आयो र रोएँ निर्माया रोयको मन बुझ्छ कि भनेर तिम्रै तस्विर छोए निर्माया हेलो ब्रु गुड इभिनिङ रात्रिकाली न्यानो न्यानो अभिवादन मिन कुमार लावती यासोक पाँच हाल साउदे कार्यक्रम मुठीदेखि मुठीसम्म मार्फत जीवनसँगिने पुनः लावती मिस यु लभ यु भन्नुभएको पूर्ण पुन लावती मिस यू लव यू भू थैंक सो मच तभी कमेन्ट के लिए आज खुशी लगी श्रीमती लाया गुने धेरे साथी को कमेंट, कमेंट पाई रहे मीन कुमार जी आगामी दिन में तस्त कमेंट को हम अपेक्षा करेगरी अर्क कमेंट कर शर्मिला ली को मैं अगले नी जो लगे थे तर कत छूटे आँसु रहेछ जिन्दगी खुसी त एकछिनको लागि रहेछ दुःख रहेछ जिन्दगी सुख त एकछिनको लागि रहेछ कति दुःख छ मन आफ्नैलाई केही भन् आफ्नैले केही भन्दा तगारो पो हुदो हो छोरीको जिन्दगी पो रहेछ मुस्कान सन् छ बाँसकारी भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र अलिकति दुःखको कुरा लेख्नु भएको छ सकेसम्म सदैव खुसी हुने प्रयास गर्नुहोला अर्को कमेन्ट गर्नुभएको छ नवीन आचार्यजीले हेलो हाई एन्ड नमस्ते इट्स मी नवीन आचार्य फ्रम झापा बट नाउ आई एम इन साउदी अरब भन्नुभएको छ आई मिस यु माई फ्रेन्डहरू एन्ड मलाई हुने सबैलाई सम्झेको छु हाई भन्नुभएको छ थ्याङ्क so यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ अविरुल प्रेमीजीले लेख्नुहुन्छ अविरुल प्रेमी मिसन म मरी तिमी रुदिनौ होला दुःखी नि हुँदिनौ होला म मरी तिमी रुदिनौ होला दुखिनी पक्कै हुँदिनौ होला गहमा आँसु भए नि टिल्पिल गहमा आँसु भए नि टिल्पिल टिल्पिल आँखा धुँदिनौ होला मेरै त्यो लास हेरे नि तिमीले त्यो लास हेरे नि नजिक गई छुदिनौ होला दुखिनी पक्कै हुँदिनौ होला म तिमी रुदिनौ होला भन्नुभएको छ सर्वप्रथम त दुई हात जोडी लासो फ्याफुला चन्द्रदाई तपाईँलाई अनि सबै दिदीलाई पनि मिठो माया मिठो सम्झना छ मुटुविहीन मान्छे अविरल प्रेमी मिशन फ्रम निबुवाटार तामाङ बस्ती नाउँ छितिजपारीको बसाई दोहा कतार मेरो खासै हर्डली एसएमएस त छैन दादा छितिजपारेको बसाई दोहा कतार अह मेरो साथीहरू बबिता मक्तान अनु तामाङ थोकर नेम छुटेका सबैलाई मिस्यू भन्दै छुट्टिन्छु चुट भबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टहरूको हामी अपेक्षा गर्छौँ र अब भने हामी तपाईँका कमेन्टहरू पढ्न सक्दैनौँ हाम्रो स्टुडियो घडीमा नौ बजेर चौन मिनट गइसकेको छ अब भने तपाईँ ज जसले कमेन्ट गर्नुभएको छ उहाँहरूको मात्रै नाम मात्रै लिँदैछु र साथीहरूले एसएमएस पनि गर्नुभएको थियो कि पछिल्लो चरणमा भने मैले एसएमएस अघि नै बन्द गरिसकेको थिएँ त्यसैले पनि तपाईँले पठाउनुभएका अबका एसएमएसहरू मैले राखेको छैन अर्को हप्ता छँदैछ अर्को हप्ता पुरा गर्नुहोला थ्याङ्क्यु सो मच र अन्य साथीहरूले कमेन्ट गर्नुभएको थियो मैले उहाँहरूको कमेन्टहरू पढ्न पाइनँ ऋतु राईजीले कमेन्ट गर्नुभएको थियो कहाँदेखि उहाँले ठेगाना चाहिँ लेख्नु भएको थिएन रहेछ धेरै साथीहरूलाई सम्झनु भएको थियो थ्याङ्क्यु सो मच त्यसै गरी शिव नभन्नु है प्रदेश प्रदेशीले बायाँ मारे भने तिम्रो यादमा दिन बिताउँछु पागल जस्तै भने एउटा कविता लेखने भारे थैंक यू सो मच एकदम राम ले तर कि हेन न मैं शिवजी तब कमेंट लड़ना सकिन पूरे शिव कुमारजी के पर्वत थाना में दुई भे अहां केएसए अर्थात साउदी अरेबिया में होता थैंक यू सो मच तब कमेंट को लगी रो भावना ध्लू भोली कार्यक्रम अनुराग सुन्न भी नभूल्हला यही समय में रहा कविता विशेष गरी मुक्तक र गजललाई राख्न सक्नुहुन्छ अर्को कमेन्ट गर्नुभएको छ तिम्री कान्छी भन्नुभएको छ गुड नाइट मिस यु अल भन्नुभएको छ थ्याङ्कयू सो मच युनिस राईजीले मिसयु अल भन्नुभएको छ थ्याङ्क्यु सो मच त्यसै गरी देवेन किशोर अन्जानजीले आउन त छोरो जहाजमै चढिआए आमा बिन्ती छ नरुनु बाकसमा सडिआए आमा बुढेसकालको सहारो भने जन्माएर हुर्कायो अब कहिले नउठ्ने गरेर लडिआए आमा भन्नुभएको छ एकदमै मनसुने गजल लेख्नु भएको थियो थ्याङ्कयू सो मच तर मैले पुरा पढ्नु पाइनँ देवेन देवेन किशोर अन्जानजीले पाथीभडा मिडिया ग्रुप प्रवासबाट पठाउनु भएको थियो त्यसै गरी अर्को कमेन्ट गर्नुभएको थियो हेटौडा सौरोबाट गोविन्द बरालजीले मेरो मुटुलाई मिस यु भन्छु भन्नुभएको थियो र अरू पनि धेरै कुरा लेख्नुभएको थियो मैले पढ्न पाइनँ थ्याङ्क सो मच तपाईँलाई यो कमेन्टको लागि गोविन्दाजी र आगामी पनि तपाईँको यस्तै कमेन्टको अपेक्षा गर्छु अर्को कमेन्ट गर्नुभएको छ सन्दना मगर्जीले सञ्जना मगर्जीले हटिया नौबाट माई हर्ट लभली कान्छो जोनलाई लभ यु एन्ड मिस यु दादा भनेको दादा भन्नुभएको छ थ्याङ्क्यु सो मच र माया भनेको के हो भनेर पनि सोध्नु भाथे थियो रहेछ आज मैले भन्न सकिनँ दुई मुटुको एउटा आभास प्रेमिला आभास हो माया यति मात्र भन्छु आगामी दिनमा अरू कुराहरू पनि भनौँला र पढ्न पाइना सरी भन्न चाहन्छु अनु तामाङ थोकरजीले कमेन्ट गर्नुभएको थियो जिन्दगीको दीर्घकालीन सम्झना एन माया मे अनुफ्रम पदम पोखरी भन्नुभएको थियो थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि पुरै कमेन्ट पढाइ पढ्न पाइनँ त्यसै टुक्रिएको मन कमेन्ट गर्नुभएको थियो लेख्नु भएको छ मिस यु माई प्यारिसिसहरू एन्ड माई प्यारो हेन्ड सिब्रोहरू सन्त कुमार लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको थियो थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र अरू साथीहरूले पनि कमेन्ट गर्नुभएको भए मैले यति मात्रै पढेँ यति मात्र पाएँ अरू साथीहरूले पनि केही कमेन्ट गर्नुभएको भए र छुटेको भए सरी भन्न चाहन्छु एसएमएस गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी कमेन्ट गर्नुहुने साथीहरूलाई धेरै धेरै धन्यवाद छ र यतिजन मलाई डब्लुड र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेघर्चबाट संसारभर सुन्नुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै हाम्रो भेट भोलि कार्यक्रम अनुरागमा अवश्य हुनेछ तबसम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुट्टिन चाहन्छु हवस् नमस्ते शुभरात्री